सधैँ कथा सुनिसकेपछि श्रोताहरू सबैले आफ्ना आफ्ना हात पानीले धोई, पुष्पा लिई हात जोड्नु कथा भन्ने वाचकले यो तल लेखेका मङ्गलाचरण भन्नु उपनयितु मङ्गलम्ब सकल जगन मंगलालय श्रीमान दिनकर किरण निबोधित नवनलिनल निवेक्षण कृष्ण काले वर्षति पर्जन्य पृथ्वी सस्यशालिनी देशोयम् छोभरयितु ब्राह्मणा सन्तुनिर्भय अपुत्र पुत्रि सन्थ संतु, सन्थु पौत्रिदना सदना सन्थु जीवन सरदा सतम चत्र गोदावरी सिन्धु सरस्वती चिर्था सर्वाि वसन्त यत्राच्युतद्वारत प्रसङ्ग <Sidhi> या कुराहारधवलावस््राभृता या वीणावरदमण्डित याश्वेतपमासना या ब्रह्मच्युत शङ्कर प्रवृत्ति सदा वन्ता सामा पास्वी भगवती निशेषदा काय न बाचा मनसिन्द्रियर वा बुद्ध्यात्मना भाव प्रकृति स्वाभावा करोमि यद्य सकल परस्मै नारायणा समर्पित श्री स्वस्तानी परमेश्वरे नम यति भनिसकेपछि कथा सुन्ने श्रोता सबैले पुष्पाञ्जली चढाई दण्डवत गर्नु र आफ्ना आफ्ना मनको चिन्तितभर मान्नु